रेडियो र हाउ तिमी मनोकामसप गाड़ी बनाओ सुनने अवत म डिलिवरी को व्यवस्था पुनश्च संपूर्ण कार जीप भान मरमत करे में हमी समझ संपर्क कामनाप एंड सर्विस नगर पालिक को मोबाइल अंठानब्बे पाँच पचास छठी पाँच नौ स्वागत गर्न चाहन्छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साहसको यो बसाइ लिएर हामी हरेक दिन साँझ सात बजे पछाडिछौ सातीसम्म रहन्छौँ मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्छौँ अनि तपाईँको सम्झना सन्देश तपाईँकै घर परिवारसम्म पनि आउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुई हटाबाट हामीले खुल्ला गरिराखेका छौँ सौ, शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य छपन्न पाँच त्रिसठी तिन सय लागि खुल्लै राज्यको अर्पण शुभसाहसको व्यवसायीसँग न्यु मनोकामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टरले सहकारी गरेको छ तपाईँलाई हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत त्यस्तै गरी सम्पूर्ण साना जीवका पार्ट्सहरू चाहिएको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला न्यू मनोकामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टरलाई कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि म तपाईँलाई गराउँछु जुन चाहिँ रत्नगर आठ बकुल लहरमा रहेको छ नगरपालिकाको अगाडि छ तपाईँले सजिलैसँग चिन्न पनि सक्नुहुन्छ पत्ता लगाउन सजिलो छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर र मोबाइल नम्बर अन्ठानब्बे पाँच रहेको छ र यति बेला अर्को शुभसासको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ कोही साथी हुनुहुन्छ विष्णुजी आउने, आउनु बाटो लागि, स्वागत नमस्कार एकदम सञ्चय छैन र म शक्तिबाट पनि हो कि हेलो हजुर कस्तो अर्को भाइ अर्को फोनै म सुनिरहेको छु तपाईँको सकिरहेको छुइनँ धेरै नबोलाउँदैछु भए अलिकति फोनलाई पनि साथ दिइराखेको छैन है कसलाई सम्झिनुहुन्छ हजुर सर्वप्रथम हजुरलाई अनि मेरो साथी हुनुहुन्छ कि निरु तामाङ उहाँ चाहिँ धेरै धेरै रिसाउनु भएको छ अनि निशा तामाङ अनि कल्पना तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ राधा कुंवर उहाँले धेरै धेरै मलाई सम्झिरहनु छ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु शारदा खनाल उमा गुमराई राई मगर ज्योति मगर सानु गुरुङ नम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता नेवपवानी अञ्जना सापकोटा मीना गुरुङ अस्मिता चौधरी निरा सुवेदी अनि रोशनी सलिना अनि रो रोशी तामाङ अनि मेरो देश हुनुहुन्छ भरत साई मनोज भुजेल घमण्ड मगर दिपक आचार्य धर्म बस्नेत सुदन खड्का राजेन्द्र खड्का जनक शाह पुणाबहादुर थामा पृथ्वी रुम्डाकोटी माधव सुवेदी शिवचरण चौधरी गिरी खत्री निलम थ्यो मैले बोलेको आवाज त धेरै साथीहरूले सुन्नु भएको छैन अलिकति फोन लाइनमा धेरै समस्या भन्नुपर्छ अलिकति पनि भन्न मिल्दैन कि जे होस् समस्या बढिरहेछ तपाईँसँग कुराकानी गर्ने कोसिसमा पनि हामी लागिराखेका छौँ र हाम्रो टेक्निसियन साथीले पनि बनाउने कोसिस पनि गरिराख्नु भएको छ यति बेला भने अर्को साथी हुनुहुन्छ किन होला है सानो आउने खाली सानो आउँछ क्या आवाज है अनि खाना भयो कि एउटा ल ठिकै छ अनि आज पनि शुभ सहज मार्फत सम्झिने कसलाई कल्पना तामाङ मिना तामाङ जस्नी तामाङ अनि कैलाश कृष्ठ उमेश र अहा, हुन्छ अहिले पनि तपाईँबाट बिदा हुन्छु नमस्कार <laughs> नमस्कार, यति <laughs> बेला अर्पण शुभ साँझको यो बसाय तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट भएको छ आउन चाहनुहुन्छ आफन्तलाई सम्झिन चाहनुहुन्छ यो साँझको बेला भनेदेखि दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी आजको अर्पण शुभ साँझको व्यवसायीसँग न्यून कामना अटो एन्ड सर्भिसिङ सेन्टरले सहकार्य गरेको छ र तपाईँको लागि निकै नै मिठा मिठा गीत सङ्गीतहरू पनि हामीले लिएर आएका छौँ र साथमा तपाईँको सम्झना त तपाईँको आफन्तसम्म पुर्याइराखेका छौँ यदि तपाईँलाई कार ज ब्यान मर्मत गर्नु परेको छ भनेदेखि चाहिँ तपाईँले नु होला न्यू मनोकामना ट सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुल लहरमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचास तर मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे रहेको छ र यति बेला भने अर्पण सुबसाजको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ उहाँलाई कार्यक्रममा स्वागत गर्नुपर्छ कि जस्तो पनि लागिरहेछ सा। कोही साथी हुनुहुन्छ हजुर नमस्कार, नमस्कार। हेलो कोही साथी हुनुहुन्छ तर उहाँको आवाज अहिले त मैले पनि बुझ्न सकिनँ मेरो आवाज मात्रै नबुझ्नु भएको मा कि जस्तो लागिरहेको थियो यति बेला पनि अर्पण शुभ सजको व्यवसायमा हामी तपाईँको लागि एउटा निकै नै मिठो भाका राख्न चाहन्छौँ यति बेला तपाईँको लागि अर्को पनि शुभ छ आजको व्यवसायमा यो निकै नै मिठो भाका त्यस पछाडि फेरि आउँछौँ को बंधन जोड़ो तिम्रो मैंने मत वस्तु सद छिटी दु मोटूला जोड़ सर तिम्रो मेरो एउटे मन है मे आधी घर छ राजा को बंधन तो तुम्हें ठूला जोड़ो सर तुम्हु मया पाइना मत सदी अब छिट्ट दिम मोला सके केपछि समाज गो बंधन जोड़ो साल तिम्रो मत सक छिटे तुम जोड़ो साल साल अब छिट्टै दुई मुठुलाई जोड्नु पऱ्यो सानो निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ शुभ साँझको युवसा तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकछिन चार थुप्रो र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइन गरेर सुनिराख्नु भएको छ अटो उक्सअप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ हाइड्रोलिक ज्याक्वास डेन्टिङ पेन्टिङ मर्मै गरी सम्पूर्ण सा साना जीटका पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला न्यू मनोकामना अटो उक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्न राज पकुलहर नगरपालिकाको अगाडि र यति बेला अर्पणको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार कहाँबाट हुनुहुन्छ के, आ, सब के इजाज? हिज आज नै खानपिन भयो कि ल ठिकै छ आजहरूलाई अनि मेरो अङ्कल रामकुमार मलाईसम्म हुनुहुन्छ मेरो एउटा माया अङ्कल अनि उहाँलाई सुनाउनु चाहन्छु अनि यहाँ मेरो भाइहरू सुनेर त इन्द्र कुमार अनि बाल कुमार अनि सोमलाल हजुर अनि सन्त कुमार भन्ने चिने नचिने सम्पूर्णलाई सन्तजी आउँदै गर्नु होला अहिले भने बिदा हुन्छ है नमस्कार, न्ती पनि आइसक्नु अनि सुनिलजी के गर्दै हुनुहुन्छ हो हो सरलाई सागरलाई सङ्गितालाई कुमारी बिदा <laughs> नमस्कार, यति बेला अर्को शुभ साँझको यो सायद सुनिराख्नु भएको छ र फेरि पनि तपाईँको लागि अर्को एउटा मिठो भाका राख्छौँ त्यस पछाडि आउने नै छौँ तपाईँ फोन प्रयास गर्दै गर्नुहोला खै जिउने छै दै भोखो छिवरै घर छो छु मरदै नै आड्कियो एउटै धोको छाबा भर्ने तिम्रै काकमा सँगै जिउने छ त्यस्तै त्यस्तै भसालु एउटै धोको छाबा भर्ने तिम्रै काखा खड्कियो तारा लाखौँ लाखमा देखिने मिठो भागा तपाईँले सुनिसक्नु भएको छ अर्पण सुब्बा आजको यो विषय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियोहरू पनि एक सय चार थुप्रो पाँच मेगावर्समा आफ्नो साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनाइराख्नु भएको छ जहाँ कहिरहेर हजुर अर्पण शुभ साँझको व्यवसायमा है साँझको बेला एकैछिन भए पनि हामी सँगै सोहयात्रा गर्न मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको खुल लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय यति बेला यी बाचा हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई गाडीकोमा स्वागत गर्छु हजुर नमस्कार हेलो नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ बाता लामा, लामा बकुला ल ठिकै छ अनि खानपिन भयो कि भएको छैन नि मेरो पनि भएको छैन कार्यक्रम सकिए पछाडि अनि आज सरी दाजुले सम्झिने क्या कसलाई र अर्शभस आजको व्यवसायमा तपाईँ पनि आउनुहोला दुईवटा बाटो तपाईँको लागि पनि हो अनि मनोकामना कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गरेर राखेको छु हाइड्रोलिक ज्याक्वास डेन्टिङ पेन्टिङ मरमा त त्यस्तै गरी सम्पूर्ण साना जीवका पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुपर्छ नि उमेर कामना अटोओक्सप आइन सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुल्हरमा रहेको छ र बेला अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य सप्ना पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सप्ना पाँच त्रिसठी तिन सय लागि हो यो दुईवटा बाटो यही बाटो हुँदै आउनुहोस् अनि तपाईँसँग थोरै कुराकानी गर्छौँ अनि धेरै गीत सङ्गीतहरू तपाईँको लागि प्रस्तुत गर्ने कोसिसमा हामी छौँ को साथी आइसक्नु भएको छ नमस्कार हेलो हजुर नमस्कार हेलो अँ कोही साथी हुनुहुन्थ्यो उहाँसँग पनि हामीले राम्रोसँग कुराकानी गर्न सकेनौँ अलिकति प्रविधिमा समस्या देखिरहेछ विगत दुई तिन दिनदेखि के गर्नु तैपनि तपाईँसँग कुराकानी गर्ने इच्छालाई चाहिँ मार्न सकेनौँ र तपाईँसँग कुराकानी पनि गरिराखेका छौँ र हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा पनि भाग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण सुब साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट वेडिओ अर्पण डट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज हजुर साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु राइतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या मया मेरी हो नया जन्म छंजे चंद्र यो सृष्टि जे अंजुले को फूला दिन को नतक पाला पल पल म समझना मोटो भरी कुमार मेरी पल पल गाँव घरा सम को, को दर्पण सुनो हो ला, रेडियो आर पड़ा Hai hey, my sweetheart